नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मङ्सिरको पहिलो साताभित्र संविधान सभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ पौडेलले निर्वाचनको मिति निर्वाचन हुनुभन्दा एक दिन अघि तोकिने बताउनु भएको छ आज उनको चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पौडेलले नेपाली जनतालाई संविधान सभाबाट संविधान चाहिएकाले निर्वाचन हुने बलियो आधार त्यही नै हो भनी जवाब दिनुभएको छ यी माओवादी अध्यक्षको भारत भ्रमणबारे उपसभापति पौडेलले उहाँ कुनै सरकारी अथवा कुनै अख्तियारी प्राप्त व्यक्ति नभएकाले एक नेपाली सरह विदेश नौलो कुरा भएन भन्नुभयो उहाँले प्रचण्डको भारत भ्रमण नितान्त व्यक्तिगत भएको बताउनुभयो नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अभियान सञ्चालन गरेपछि चितौनमा विद्युत चुहावट घटेको छ तीन वर्ष अघिसम्म विद्युत खपतको झण्डै आधा चुहाट हुने गरेको भरतपुर वितरण केन्द्रमा अहिले बाह्र दशमलव मात्र विद्युत चुहावट हुने गरेको छ अघिल्लो आर्थिक वर्ष पच्चिस रहेको चुहावट घटाएर यस वर्ष बाह्र दशमलव तीन सफल भएको प्राधिकरणका इन्जिनियर अधेश कुमार गुप्ताले जानकारी दिनुभयो फागुनमा सान्तसम्म भरतपुर वितरण केन्द्र ट छ करोड एकचालिस लाख तिरासी हजार छ युनिट विद्युत खपत भएको छ त्यसमध्ये पाँच करोड अन्ठाउन्न लाख दस हजार पाँच सय एक युनिट ग्राहकलाई बेचेको र उनासी लाखभन्दा बढी युनिट विद्युत चुहावट भएको कार्लीको तथ्याङ्क छ चोरी बाइक सडक विद्युत ट्रान्सफर्मर आर्थिक लिकबाट पनि विद्युत चुहावट हुने भएकाले यसलाई शून्यमा नै झार्न भन्ने नसकिने इन्जिनियर गुप्ताले बताउनु वितरण केन्द्रले मिटरबाट चोरी गर्ने एक जनाबाट बाह्र लाख हुकिङ गरी चोर्ने पाँच सय पचपन्नजनालाई तेत्तिस लाख रुपियाँ जरिवानाबाट बाह्र लाखलाई रुपियाँ जरिवाना असुलेको जनाएको छ हुकिङ गरी विद्युत चोरी गर्नेलाई कारबाही र जरिवाना गर्न थालेपछि ग्राहकको सङ्ख्या दस हजार थपिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो समयमा महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेपछि सरकारी काली अस्पताल औद्योग कल क्याम्पस लगायतका संस्थाले रकम तिरेको पनि प्राधिकरणले जनाएको छ दुई सत्तरी सालको शैक्षिक सत्रका लागि चितवनका संस्थागत विद्यालय शुल्क नबढाएको प्याप्सनले जनाएको छ आज जिल्ला शिक्षा कार्यालयमा सम्पन्न बैठकमा प्याप्सन चितवनले शुल्क वृद्धि गर्ने कुनै पनि योजना नभएको समेत जनाएको छ बैठकमा सबै विद्यालय लिने शुल्कको विवरण विद्यालय हाताभित्र स्पष्ट तरिकाले सार्वजनिक गर्ने निर्णय भएको छ यस्तै बैठकमा विद्यार् विद्यालयहरूले लिने गरेको शुल्क र विद्यालयले प्रदान गरेका सुविधाहरूको अनुगमन गर्ने समेत निर्णय भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभएको छ बैठकमा प्याप सञ्चित तोवनका अध्यक्ष बेलबहादुर गुरुङ नेपाल शिक्षक युनियनका अध्यक्ष कृष्ण सापकोटा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पूर्णबहादुर पुरी लगायतको सहभागिता रहेको थियो नेकपा एमाले चितवन निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर दुईले आगामी निर्वाचनलाई मध्यनजर गर्दै साङ्गठनिक तथा वैचारिक सुदृढीकरण अभियान अन्तर्गत घर मा एमाले कार्यक्रम सञ्चालन गर्ने भएको छ क्षेत्रीय कमिटिको अधिवेशनपछि रत्नगरमा बसेको बैठकले योग्यता पुगेका सबैलाई सङ्गठित सदस्यता दिने आफ्नो क्षेत्रमा रहेका मतदाताको विवरण सङ्कलन गर्ने सबै सङ्गठित सदस्यको घरमा नवयुवक पुर्याउने दुई हजार उन्सत्तरी सहित सबै लेबी सङ्कलन गरे समेत निर्णय गरेको छ यस्तै तीन गते मदन आश्रित स्मृति दिवस के अवसर में दास्टुंग सभा कार्यक्रम भव्य बनाने निर्णय समेत क्षेत्रीय कमिटी सचिव गोपी नेपाल ने जानकारी द्वयो बैठक में इस अीय कमिटीला धन्यवाद दीदी क्षेत्रीय कमिटी सफल पार सहयोग सब प्रति आभार समेत प्रकट कर अध्यक्षता बैठक बस पूर्वी चितवनको मोहना उच्च माभिमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ भरतपुर आखा, आखा अस्पतालको प्राविधिक सहयोगमा सा सामुदायिक स्वास्थ्य केन्द्र बछौलीले आयोजना गरेको सो शिविरमा एक सय पन्ध्रजना बिरामीको आँखा परीक्षण गरिएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभयो परीक्षण गरिएका बिरामी मध्ये मोतियाबिन्दु भएका चौबिसजनालाई निशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो स्वास्थ्य क्षेत्रमा शल्यक्रिया सो जिल्लाका विभिन्न ठाउँमा मोटो उच्च रक्तचाप दन्त त्री रोग लगायतका शिविर सञ्चालन गर्दै आइरहेको छ हाल हरेक महिनाको पन्ध्र गते निशुल्क आँखा जाँच क्लिनिक सञ्चालन गरेको केन्द्रका व्यवस्थापकहरूले जानकारी <स्ति> दिनुभयो माडी बहुमुखी क्याम्पसमा विभिन्न कार्यन्वय गराउनु पर्ने भन्दै आफूहरूले लगाएको ताला फोरिएकोमा अनि राष्ट्र ब्यू क्याम्पस कमिटिले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ सोमिय चुनावको आचार संहिता निर्माण गर्नुपर्ने व्यवस्थापन समितिले आचार संहिता निर्माण नगरेसम्म कुनै पनि संगठनले राजनैतिक क्रियाकलाप गर्न नपाइने तथा क्याम्पसको भित्तामा संगठनको प्रचार प्रसार एकलौटी गर्न नपाइने लगायतको माग राख्थ्यो अनि राष्ट्र ब्यूले तालाबन्दी गरेको थियो तर क्रान्तिकारीका केही विद्यार्थी र बाहिरबाट वाइसिएल कार्यकर्ता समेत आएर ताला फोरेको भन्दै शान्तिपूर्ण विरोधलाई बिथोल्न खोजेको अनि आरोप छ साथै व्यवस्थापन समितिले गरेको निर्णयलाई क्याम्पस प्रशासनले लागू गर्न नसकेकोमा खेत प्रकट गरेको छ चितवनको विकट पहाडी गाविस लोथर चार केलुङका पाँचजना चेपाङ विद्यार्थीलाई गाम बेसीको चेपाङ केन्द्रले आश्रय दिएको छ पूर्व पश्चिम राजमार्गको लोथर बजारबाट आठ घण्टाको पैदल दूरीमा पुगेने केलुङ गाउँमा नजिकै विद्यालय छैन आर्थिक विपन्नताका बावजुद पनि त्यहाँका अभिभावकहरूले ती पाँचजना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै पूर्वी चितवनको खैरिने उच्च मावि दुईवटा कोठालाई छात्रावासका रूपमा प्रयोग गर्दै आएको थियो आर्थिक अभावका कारण विगत तिन महिनादेखि खानेकुरा जुटाउन नसकेर अल्पत्र परेका ती विद्यार्थीलाई संरक्षण केन्द्रले आश्रय दिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो केन्द्रको आश्रयमा आएका ती विद्यार्थीलाई आवश्यक सुविधासहित पठन पाठन गराइने उहाँले जानकारी दिनुभयो पाँचजना मध्य चेपाङ संघ लोथरका अध्यक्ष चे दिवबहादुर चेपाङका छोरा पनि रहेका छन् सामूहिक ज्यालादारी गरेर छोराछोरी पढाउने योजनाका साथ पाँचजनालाई खैरेनी ल्याइएको भए पनि ज्याला गरेको पैसाले बिहान बेलुकाको छाक टार्न मात्र पुगेकाले छोराछोरीको खर्च पुर्याउन दुर चेपाङले हाल मकनपुरको कागडा चितवनको लोथर कोरा काउले सिद्धि र शक्तिखोरका चालिसजना चेपाङ बालबालिकाका आवश्यक सुविधा सभाको निर्वाचनको मिति तोक्न सरकार आत्रो रहेको भन्ने मन्त्री परिषदका अध्यक्ष खेलरास रेग्मीको भनाइप्रति तपाईँको विचार के छ यी आत्रो भएको भए किन ढिला त वी दलहरू र जनतालाई आश्वासन सी पाको सत्ता चाने के छाड्थे र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 अब पालो सामुदायिक आवाजको सरकारी विद्यालयमा पछिल्लो समय पढाइको गुणस्तर राम्रो नभएको भन्दै अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन् जसले गर्दा सरकारी विद्यालयमा विद्यार्थीको चाप घट्दो मात्रामा छ कतिपय विद्यालय बन्द हुने अवस्थामा पनि छ सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि के गर्न सकिएला भनेर आज हामीले बुद्धिजीवीहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा विद्यालयलाई <contribute lay> सर्वस्रो तरिकाको शिक्षा प्रदान गर्नको लागि निजी विद्यालयलाई तपाईँको निष्ठात गरेर सरकारी विद्यालयका टिचरहरूलाई कडा तरिकाले उनीहरूलाई अनुगमन गरी पढाइमा गुणस्तर ल्याउने र उनीहरू अहिलेसम्म उनी सामुदाय विद्यालयका टिचरहरूले आफ्ना बालबच्चाहरूलाई बोर्डिङ पठाउँछन् र अरूका बालबच्चालाई आफूले पढाउने गरेका छन् र आफू असक्षम भएको अनुभव उनीहरूले आफै महसुस गरेर विद्यालयमा नपढाएर उनीहरू निजी विद्यालय पढाएका छन् सामुदायिक विद्यालयहरूको पढाइको स्तरमाथि उकास्नको लागि गा, सामान्यतया गा, गार्जेनहरूलाई अभिभावकहरूलाई गार चाहिँ भेट्ने होइन अभिभावकहरूको भेटघाटको क्रमलाई तीव्र बनाउने विद्यार्थीहरूका शैक्षिक सामग्रीहरूको विकास गराउने उनीहरूसँग न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरू विद्यालयमा जाने हुनाले उनीहरूलाई चाहिँ आर्थिक रूपमा सामाजिक रूपमा नैतिक रूपमा सबै हिसाबले यदि हामीले अगाडि बढाउने प्रयत्न गऱ्यौँ भने अवश्य मेवा बोर्डिङ स्कुलको पढाइसँग अगाडि जान सक्छ तर सबैभन्दा ठुलो समस्या के हो भने बोर्डिङ स्कुलमा जाने विद्यार्थीहरूको आर्थिक अवस्थासँग सामुदायिक विद्यालयमा जाने विद्यार्थीहरूको आर्थिक अवस्था कम्पेयर गर्न गाह्रो छ जी बोर्डिङहरूमा जस्तो पढाइ सञ्चालन गर्नका कर लागि अब शिक्षकहरूले पनि अलिकति बढी चाहिने मिहिनेत गर्नुपर्छ एकदमै पेसाप्रति जाने आफ्नो मर्यादालाई काम राखेर अलिकति चाहिँ लापरवाही पनि हुने गरेको पनि देखिन्छ कहीँ कहीँ अब सधैँ त हुन्न अनि अभिभावकहरूले पनि अलिकति घरमा अलिक केयर नगरिदिने अलिक नहेरिदिने विद्यालयमा आफ्नो बच्चा विद्यालयमा गछ कि ग छैन कि के गरेको छ कि छैन कापी कलमहरू लगेको छ कि छैन त्यसलाई के कस्ता समस्या छन् भनेर अभिभावकले पनि नबुझ्ने त्यस्तो भइराखेको छ शिक्षाको महत्त्वलाई अलिक बुझेर लाग्ने भने सामुदायिक विद्यालयमा पनि बोर्डिङ जतिकै बनाउन सकिन्छ विद्यालयहरू अहिले हाम्रो अलिकति खस्किने अवस्थामा गएको छ किन अलिकति यो प्राइभेट सेक्टरमा भन्दा सामुदायिकमा अलिकति पढाइको लेभल पनि सुरुमै विद्यार्थी एबिसिडी नजान्दै पनि वान क्लासमा भर्ती हुने परम्परा छ अलिकति पुराना टाइपका सरकारी त हुने भनेर जस्ता खालका नि शिक्षकहरू चाहिँ नियुक्ति गरेर एउटा भनसुनको भएर नेताको भरमा पनि काम गरिरहेको अवस्था छ त्यो कारणले गर्दा अलिकति धेरै सुधारको अवस्था देखिएको प्राइभेट सेक्टरमा उनीहरूले छानी छानी धेरै दक्षे दक्षे पढेका विद्यार्थीहरू राखेको हुनाले के टिचरहरू राखेको हुनाले पनि धेरै राम्रो भएको छ तर हाम्रो सामुदायिकमा चाहिँ यस्तो हिसाब नभएको कारणले गर्दा पनि यो अप्ठ्यारो परेको हो सामुदायिक आवाज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 मा www.radio.com डट कम वसारभरिकेश सुनी साझ साढ़े छजी को अर्पण स्थानीय समाचार सकिए सुजिता हमल नमस्कार।